नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझनकारमा प्रविधि कक्षका आत्मीय मित्र रिजन्स अनि म छु तपाईँको साथमा रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थपल पाँच मेघाहरू अनि यो कार्यक्रम लोकझनकार हरेक दिन बिहान 10 बजी को अर्पण समाचार पीब करीब एगार बजेसम को समय तब हमी संगी रहनेदेश समय में लोकसंगीत का विविध पाठी रहे हमी छलफल करने कर का कर कहीं भाका कहीं कही मध्यलीन समय का भाका कहीं लोकसंगीत का विविध जानकारी साथ में कहीं कलाकार मित्र संघ को आज को बुधवार को बसाई बुधवार बसाई कलाकार मित्र संघ कोई बसाई रहनेद र यति बेला एउटा भाकाद्वारा कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु त्यसपछि म कुराकानीमा प्रवेश गर्नेछु एकजना कलाकारलाई मैले टेलिफोन सर्कमा उपस्थित गरेको छु भन्दा पनि हुन्छ सुरुवात गर्न चाहन्छु सुमधेवरी साङ्गीतिक आवाजबाट यो आवाज पृष्ठभूमिमा बजिसके पको खण्ड भने कुराकानीको खण्ड रहनेछ त्यसपछि भने कुराकानीको क्रमलाई अगाडि बढाउनेछु प्राविधिक मित्रले इसारा गर्दैछ नभए भाका छिटे अगाडि बढ्दैछ भन्ने तब ये विश्व को जुनसुक सुगे में रहे भी डब्ल्यू डब्ल्यू डब्ल्यू डट रेडियो पर एक सौ चार मार्फत यू आवाज है विश्व को जुनसुक गुना में रहे भी सुनी रहने ये बेला एटा भाका सु भाका पी कुका अगड़े बढ़ाने कार्यक्रम लोक झनकार में मेरू परानी ये भाग संगे तब स्वागत है सुनवा अर्पण सबका सदाई का, लागी, का लागी, रेडियो अर्पण एक सौ चार थोड़ा पांच मेघाज अ कार्यक्रम लोकझान के व्यवसाय में हमी रही रह आज को यह बुधवार को बसाई हमी कुयं तबाला आज मैले अतिथि को रूप में कार्यक्रम में निम्त्यान लगी टेफोन जोड़ी रखे रेशम साप कोटा जो लामो समयदी लोक सांगीतिक क्षेत्र में क्रियाशील हो लोक सांगीतिक क्षेत्र ने समेट पर्ने हरकाल धार वहां चाहे चुड़का भजन का, का कुरा चाहे ठीट लोकदोहरी का होस् चाहे तीजा भाका चाहे दस भाका चाहे तिहार भाका हरक खाल भाका आपूला लोक सांस्कृतिक जगत उभ्या कलाकार रमेश रेशम सापकोटा मिला कार्यक्रम में स्वागत करेशम जी स्वागत कार्यक्रम में धन्यवाद रामजी आज भोलि कसरी व्यस्त भैर क्षेत्र में मजभलि भर्खर मेरे चलचित्रगूटी तक अब चीज को माहौल था अड़ी अलिकित मैं भजन चुड़ का अगड़ी जोड़ी हाल हो भजन चुड़का भाजपा राधाकृष्ण भैर बजार में लिख अलिकति यो भजन भनेपछि हिँडेको दृष्टिले हेर्ने चलन र एकदम कमसल खालको यो टेक्निकल पार्टहरू जस्तो क्यामेरा एडिटिङहरू अलिकति कमसल खालका प्रयोग गर्ने जुन एउटा हाम्रो माहौल छ त्यसलाई अलिकति मैले चाहिँ भजन पनि एउटा चाहिँ तपाईँको विदेशी भजनसँग विदेशी बे, भिडियोसँग अब फाइट गर्न सकिन्छ भन्ने मान्यतामा मैले फिल्म खिच्ने क्यामेरा युज गरेर यसपालि मैले चाहिँ भजन डाँडा बजारमा लिएर आएँ र त्यो फर्दर त्यसपछि अहिले म चिसको हौल में प्रवेश भर्खर बजार में हिजोदी बजार में आए अब इसक प्रमोशन इसको सावजनिकस्त रहा अलिकती पुरानों दिन बाद मानी अगड़ी बढ़ा जला तोक सांगीतिक क्षेत्र में आने भोला देखिए एटा साजिक चेतना फैलाने खाली तपाईँले समाज परिवर्तनका लागि लेख्नुभयो समाज परिवर्तनका लागि गाउनुभयो म बम्बईको कोठीमा त्यो एल्बमतर्फ लाग्दैछु त्यति बेला को त्यो कुन परिवेशमा त्यो एल्बम बजारमा आएको थियो के भनेर हाम्रो चाहिँ मैले सम्पूर्ण मेरो आदानीय दर्शक टेलिभिजन अब अहिले रेडियो सुन ल्याउनु भएको श्रोताहरू धेरै अन्तर्वार्ताहरूमा पनि भनिसकेको छु म तपाईँको मेरो पहिलो साङ्गीतिकको चाहिँ नै मायाको मरम जुन रोगले नै श्रीमतीलाई दाइजुको कारणले झुन्ड्याएर मारिएको विषयलाई लिएर मैले बजारमा निकालेको थिएँ अति पपुलर भयो त्यो क्यासेट त्यसमा चाहिँ नारी उत्थानका कुराहरू मैले समेटेको थिएँ पहिलो हेरौँ दुई हजार एकाउन्न सालमा त्यसपछि मैले अछाले दिन लगनगाँठो हुँदै तपाईँको म यसरी नै अन्तर्वार्ताको सिलसिलामा पोखरामा गएको थिएँ र पोखरामा एउटा प्रश्न गर्नुभयो हाम्रो त्यतिखेर हाम्रो सर लगायतका टिमहरू हुनुहुन्थ्यो त्यो अन्तर्वार्तामा उहाँहरू मलाई यसरी अल्झाउनु भयो कि अरू यो लोकगीत सङ्गीतको क्षेत्रमा धेरै कलाकारहरू लागेको छन् र कतिपय कलाकारहरू हुन पनि जान्नुहुन्न तपाईँ म त्यतिखेर डिग्री पढ्दै थिएँ तपाईँ डिग्री होल्डर कलाकार यो क्षेत्रमा लाग्नु भएको छ र यो क्षेत्रका यो क्षेत्रले तपाईँबाट आफ के गर्नु भन्दाखेरि म त्यतिखेर एक खालको नाजुबा म उत्तर त दिएको थिएँ तर म आफै सन्तुष्ट नहुने गरेर उत्तर दिएको थिएँ र त्यो उत्तरको लागि नै मैले चाहिँ एकदम मेरो मनमा बिजी राखेको थिएँ फर्किरहेको थियो र त्यसपछि मैले चाहिँ मनमा एकदमै सोचेँ हो मैले चाहिँ अरूभन्दा म पृथक म कसरी भने मैले चाहिँ एउटा समाज कलाकारले समाज बदल्न सक्छ भन्ने मूल्य र मान्यता छ त्यसलाई लिएर मैले चाहिँ बम्बईको कोठीमा जुन एउटा सेलिब्रेटी व्यक्तिसँग सम्बन्धी विषयलाई लिएर हुन्छ जुनिया एनजिआइएनजिओहरू गठन भएको छन् उनीहरूले काम गरेको छैनन् र एउटा कलाकारको गोजीमा भएको पैसाले पनि समाज बदल्न सकिन्छ त्यो इस्युलाई उठान गर्न सकिन्छ भनेर चा मैले चाहिँ बम्बईको कोठीमा जुन टेलिभेरी टेलिभिजन सम्बन्धी विषयलाई उठान गरेर मैले खासै मैले व्यावसायिक रूपमा सोच बनाएको होइन त्यो प्रश्नको उत्तर मात्रै मैले खोजेको हो र कार्गत देशले यति राम्रो तपाईँको व्यवसाय गर्यो त्योबाट पनि मलाई थाहा हुन्छ हाम्रा समाजमा तपाईँको समाज बदल्नको चेतनशील चेतनामूलक चीज हम श्रोता दर्शक चाहूँ एकदम विचार कोदर कर संपूर्ण रूप में गीति नाटक को रूप में लिया गीति का ठाकुर में एकदम गीति नाटक भन मैं अडियो चलचित्रुके लोक सांगीतिक क्षेत्र में प्रवेश कसरी रहे तक के कुराबाट प्रेरित हुनुभयो र यो क्षेत्रमा लाग्नुभयो अझ भनौँ न शैक्षिक रूपमा पनि धेरै अगाडि बढ्नु भएको मान्छे डिग्री होल्डर मान्छेहरू त अझ अन्य अन्य विधातिर अन्य अन्य व्यवसायतिर हात हालेको पाइन्छ भने तपाईँको लोक साङ्गीतिक यात्रा प्रवेश कसरी भयो वास्तवमा रामुजी मेरो जन्म छ बागलुङ जिल्ला बाग्लुङ धगिरी अञ्चल आफैमा तपाईँको साङ्गीतिक माहौल समेटिएको क्षेत्र हो त्यो माटोमै तपाईँको लोकगीत सङ्गीत र हामी सानैमा छँदाखेरि तपाईँ बामुको छोरो झ्याउरेहरू गाउनु हुँदैन गीतहरू गाउनु हुँदैन भन्ने जुन परम्परा थियो त्यसमा हुर्किएको मान्छे म र परिवारमा सानो छोरो भएको हुनाले अलिकति बाबामाको बढी बिहार पनि पाला अब उहाँले भनेको कतिपय चेडिन पनि होला र त्यो कारणले गर्दाखेरि त दिएर भजन दिएर मेरो बढी झुकाव थियो त्यहाँ गाउन पाइन्छ भन्ने मान्यतामा म अगाडि बढेँ र एउटा समाजले दिएको एउटा हौसला र हाम्रो परम्पराअनुसार तपाईँको तिहारमा देउसी भैलो जुन खेलिन्छ त्यो देउसी भैलोलाई पनि मैले एउटा आफूलाई जित मर्ने किसिमले मतलब प्रस्तुत गर्थेँ अझै पनि भन्नुहुन्छ मेरो त्यहाँ हजुरआमाहरू हुनुहुन्छ तर रुन्जेल यहाँ देउसी भैलो प्रत्येक तिहार आउँथ्यो देउसी भैलो आउँथ्यो सा दिउँसोभन्दा साँझ रमाइलो हुन्थ्यो काठमाडौँमा बस्ने भइस अब यहाँ देउसी भाइले गाउने कोही पनि भएन तैँले क्यासेटमा दिएको देउसी भैलो भन्दा तैँले हामीले प्रत्यक्ष गाएको देउसी भाइहरू कति राम्रो हुन्थ्यो आउँथिस् ग्रुपले आउँथिस् पिँढीमा बसेर कसरी गाउँथिस् कति रमाइलो हुन्थ्यो भन्नुहुन्छ अझै पनि तर त्यो माहौलले मलाई चाहिँ यो क्षेत्रमा प्रवेश गर्नको लागि एकदम कुदकुदाएको हो पहिलो कुरो दोस्रो म एउटा एजुकेटेड पर्सन हो सबैभन्दा ठुलो कुरो मैले व्यवसाय गरौँ मैले चाहिँ जागिर खाऊ जे केही गरौँ आत्मसन्तुष्टिको लागि हो चाहे मैले चाहिँ अन्य क्षेत्रबाट म समय सुते पनि मैले चाहिँ यति धेरै आत्मसन्तुष्टि बटुल्ने थिइनँ होला जबकि म सङ्गीत क्षेत्रमा लाएर त्यति धेरै आत्मसन्तुष्टि मिलेको छ राम्रो जिम्मेवारी अब अलिकति कुराकानी गरौँ तपाईँ त्यति बेला क्यासेट एल्बम बजारमा ल्याउनु थियो जति बेला जुन अडियो क्यासेटको माहौल थियो बजारमा अडियो क्यासेट बेचेर पनि कलाकारहरू अलिकति बाँच्ने आधार थियो भने अहिलेको समयमा यो अडियो बिक्री सुन्ने अथवा गीत बिक्री नै सुन्ने भइसकेको छ भने यस्तो अवस्थामा त्यो उ बेलामा अडियो बेचेर पैसा कमाउँदाको छेड र अहिले गीत सङ्गीतमा लागेर अलिकति आमदानी नभए तुलना गर्नुहुन्छ एउटा के, के हो भने प्रवृत्तिले ल्याएको कुरो हो, हो। जस्तो हाम्रो तपाईँको पचास एकाउन्न भन्दा अगाडि पनि अडियो क्यासेटको त्यति राम्रो चलन थिएन जब तपाईँको चाहिँ बाहुन्न त्रिपन्न पछि तपाईँको यो अडियो क्यासेटको यति बाढी आयो कि मेरो कुनै क्यासेट मलाई चाहिँ तपाईँको बिस हजार प्रतिमा सिग्नेचर गरिन भने मलाई क्यासेटै गयो जस्तै लागेको थिएन हेर्नुहोस् मेरो मेरो चाहिँ बम्बईको गोठीका आइटमहरू तपाईँको मारेनी माया आइटमहरू ड्राइभर दाई मन परे मलाई आइटमहरू रगतले धरतीमुखियो हिराकको घटना राज र हत्याकाण्ड यी हो दुई लाख एभो गएका क्यासेटहरू हामीलाई तपाईँको यो नर्मल थोरै अब भन्छ नि आठ दस हजार गयो भने मेरो गए क्यासेट गएन यसपालि के कारणले गएन भनेर व्यावसायिक रूपमा त सफल भइन्थ्यो लगानी पनि सम्पूर्ण रूपमा उठिकन नाफा मगाइन्थ्यो त्यो अनलाइन ठुलो मैले मेर दिएको यसपालिको चिज श्रोताहरूले मन पार्नु भयो भने यसरी नै मन पार्नु छोड्नुभयो भने भोलि कलाकार बनेर कसरी टिक्नुलाई त्यो मनमा चाहिँ एक खालको खिन्नता उत्पन्न हुन्थ्यो र त्यतिखेर तपाईँको एउटा फिजिकल बिजनेस भन्छौँ त्यसलाई हामीले सिडी भिसिडीको जमानालाई फिजिकल बिजनेस अलि डिजिटल बिजनेस हो र तपाईँको त्यतिखेरको माहौल चाहिँ एउटा क्यासेटको जब खासाबाट चाइनिजले ता सहज रूपमा सस्तो रूपमा क्यासेट उपलब्ध गराइयो क्यासेट प्लेयर उपलब्ध गरायो त्यसपछि हाम्रो बिजनेस पनि बढेको हो पहिला त आयो भने त इन्डियन क्यासेटहरू महँगा थिए गाउँमा एउटा गाउँमा दुई तिनवटा क्याफेट भन्दा हुँदैन थिए र तिन दुई तिनवटा क्याखेटमा त सुन्यौँ तर गाउँभरि सुन्थे सुन त व्यवसायिक रूपमा त्यसरी कलाकार टिक्दैन थियो र रा बिचमा राम्रो भयो र रा अहिले पनि खासै नराम्रो छ होइन यो तपाईँ प्रविधिलाई पछ्याउने कुरो हो प्रविधिले सधैँभरि अब फडको मारिरहन्छ उसको पछाडि पछाडि हामी दौडिन्यौँ हाम्रो पछाडि प्रविधि हुँदैन र अहिले तपाईँको युट्युब तपाईँको आइटुन अब यो सिआरबिटी पिआरबिटी सहज रूपमा सही रूपमा जो तपाईँको आधिकारिक पर्सन हो उसलाई सही रूपमा आइदिएको भए धेरै राम्रो बिजनेस हो यतिखेर हेर्नुहोस् तर त्यो त्यो तपाईँ आउन आएको छ ग्राहकले तिर्नु भएको पनि छ उहाँहरूले तर हामीलाई सही रूपमा नआएको कारणले गर्दाखेरि कलाकारहरू अलिकति पीडित भएको हुन् तर यसलाई चाहिँ अब सरकारले अब हरेक देशमा सरकारले सङ्गीतलाई यति राम्रो तरिकाले हेरेको छ तर तपाईँको एउटा सङ्गीतलाई सरकारले हेर्ने दृष्टिकोण पुगेको छैन असम्भव अब उसको आँखा खोलिएन सम्बन्धित निकायमा सङ्गीतका पारखीहरू भइदिनु भएन र उहाँहरूलाई चाहिँ त्यो थाहा पनि छैन मैले एकजना मन्त्रीजीसँग कुराकानी गरेको थिएँ हाम्रो माहौल यस्तो छ अहिले हाम्रो गीत सङ्गीत तपाईँको चाहिँ मेरो अगाडि नै कति पक्की गरेर पठाइदिनुहुन्छ यो मो मोबाइलहरूमा हाम्रो हाम्रो चाहिँ व्यवसाय चौपड भएको छ तपाईँहरूको एउटा नजर पुग्नु पऱ्यो भने ओहो कस्तो कुरा गर्नुहुन्छ तपाईँको गीत यतिखेर स्रोता दर्शकले मन पराउनुहुन्छ र तर क्याखेटमा के अरे यो मोबाइलमा हालिदिनुहोस् भनेर पसलहरूले सरसर हालिदिनुहुन्छ उहाँलाई किन तपाईँ दुःख दिनुहुन्छ धन्यवाद दिनुहोस् भन्नुहुन्छ त्यस्तो खालका पर्सनहरू हाम्रो चाहिँ मन्त्रीमण्डलमा छन् हेर तपाईँकि यो क्षेत्र नबुझ्ने तपाईँको पर्सन त्यहाँ हाम्रो मन्त्री मण्डल कैना हुनुहुन्न तबसम्म यो क्षेत्र अलिकति साइने हुन्छ यो क्षेत्र बुझ्ने चाहिँ तपाईँको प्रश्नहरू त्यो क्षेत्रमा त्यो तबका तहसम्म पुगिदिनु भयो भनेदेखि हाम्रो क्षेत्र अवश्य पनि राम्रो हुन्छ अब बाढी हो बाढीमा अब तपाईँको यस्तो धाउँछ नै पर्खेर बस पर बस्नुपर्छ पर्खेर बस्दाखेरि चाहिँ अवश्य पनि भोलि राम्रो हुन्छ पहिला नराम्रो के भिचमा राम्रो भयो अहिले अलिकति फर्केको छ भोलि राम्रो हुन्छ अब हाम्रा श्रोता दर्शकहरू एकदमै बुझाइकड हुनुहुन्छ बुझ्नुहुन्छ ती चिजहरू तपाईँ बाग्लुङको कुडुले छापामा जन्मनु भयो जहाँ जसमा लाग्छ र आफ्नो जन्म थलोलाई गीत सङ्गीतमा जोड्नु भएको छ नि गाठो एल्बम मार्फत कस्तो लाग्छ हजुर एकदमै मैले त्योभन्दा पहिला म त्यो क्षेत्रमा त्यति साह्रै भिजिनँ मैले मेरो पढाइको सिलसिला पनि तपाईँको छ बागलुङ पढेँ त्यसपछि स्याङ्जा पढेँ पोखरा आउँदै काठमाडौँ आएँ म त्यो कारणले पनि मलाई बाबुङमा त्यति साह्रो नचिन्ने त्यो लगमी आँटो एलममा जब हामी बाबु कुँडुरीबाट केटी माग्न आएको भन्ने फिसेलाई उठान गरेपछि ए फलानु रेसन सापकोटा त हाम्रै बाबुङको पो रहेछ भन्ने धेरै मलाई चाहिँ जोड दियो त्यो क्यासेटले र त्यसपछिका गीत क्यासेटहरूमा मैले चाहिँ अलिकति सुस्तो जोडेको छु अहिले अब भर्खर मात्रै अलिअगाडि चाहिँ मैले अब धेरै गीतहरू गाइयो महापुरेमका गीत पनि गाइयो चेष्नामलो गीत पनि गाइयो तर जन्मथोलो गाइएको थिएन यसपालि चाहिँ मैले चाहिँ केही समय अगाडि मैले लोकगीतमा बजारमा लिएर आएको छु जान्न म मलाई मेरो प्यारो छ भन्ने मैले चाहिँ अलि अगाडि ल्याएको छु एक खालको मजा चाहिँ हुँदो रहेछ पके पनि र जब तपाईँका गीत सङ्गीतमा समाजमा एउटा जनचेतनाका कुराहरू बढी मात्रामा हुने गर्छन् होइन तर पछिल्लो समय यस्तो भयो कि भलो कुरा अथवा चेतनाका कुरा मान्छेले सुन्नै नचाहने भए केही समय अगाडि नेपाली चलचित्रका चर्चित निर्देशक तुलसी घिमरेले भन्नुभयो हामीले पहिला धेरै सन्देश मात्र दिइरह्यौँ तर अहिलेको दर्शकलाई अब सन्देश पच्न छोड्यो त्यसैले हाम्रो चलचित्र चलेन भन्नुभएको थियो त्यस्तै जसो तपाईँका लोक दोहरी एल्बम में जस्ते पैला त गीती नाटक अथवा गीति कथमूलक गीती चलचित्रमूलक ऑडिओ सामग्री धे चले बजार में अगले अब तो धार्थ श्रोता बिघ्न पचा जो लगे क्या ली योटा तक भनौँ हामीले खाइरहने भोजनमा जुन हाम्रा चिजहरू प्रयोग हुन्छन् ती चिजहरू तपाईँको एक समय मिठा हुन्छन् समय समयसम्म त्यही खाइसकेपछि तपाईँको त्यही चिज चाहिँ नमिठो हुन्छ नमिठो भयो भन्दैमा त खाने मान्छेहरू माथि राम्रा भएनन् भन्ने होइन कि पाउने मान्छेले त्यसलाई प्रविधिमा मैले चेन्ज ल्याउनु पऱ्यो भनेर पनि बुझ्नुपर्छ हामी चाहिँ त्यस हुन पाइएन होइन आफूले पस्किने मान्छेले त्यसलाई मैले चाहिँ के के मर्मसला अलि पुगेन कि त्यो कारणले मान्छेलाई पुरानो परम्परागत रूपमा जाँदा इरिटेड भयो त्यो मानेमा नै अलिकति मैले चाहिँ पृष्क ढार दिनु पर्यो भन्ने चाहिँ सोच्नुपर्ने हो वास्तवमा किनभने पहिला मैले के भन्छु भने तपाईँ घटनाका गीतहरू सम्पूर्ण जमझर्पा जातिहरूले गाउँदै राम्रा किसिम राजु तेस्रो आज जन्मभाइहरूले हरेक गाउनुहुन्थ्यो र मलाई पछि चाहिँ उहाँ चाहिँ मलाई एउटा ठटेलो रूपमा क्रेम क्रेम पनि लाउनु भयो तर त बिना गाईले हाम्रो गाई नै पेसा कस्तो भन्नुभयो मलाई क्रियर लाउनु भयो भन्नुभयो खाली गर्नुभयो अनि मैले भनिदिएँ तपाईँ सधैँभरि तपाईँको यो भदमाको आँखा फुटेको गोरु झै एक भएर हिँड्नुभयो तपाईँ र यताउता हेर्नु भएन अनि समयअनुसार चल्नु पनि पर्यो नि भाइ खाली छानीमा नत्र भेटेर कष्ट गाएर कति मेल सम्भव हुन्छ तपाईँले त्यसलाई चाहिँ प्रस्तुति गरेर ल्याउनु सक्नु भएन तपाईँका दर्शकहरू श्रोताहरू घटेर मैले चाहिँ यसलाई अलिकति रोचक ढङ्गले घटना घट्नै हो तर त्यसलाई परिस्कृत तरिकाले मैले चाहिँ बजारमा ल्याएँ अब तपाईँको नजर नमगाइने होइन र तपाईँलाई धन्यवाद भन्थेँ मैले तर एउटा यस्तो हो हाम्रो सामाजिक विषयवस्तु सबैको मनमनमा रहेको विषयवस्तु हो अब उहाँहरूलाई पात्र चिजहरू हामीले दिँदाखेरि तपाईँ पुरानो धारभन्दा पृथक धार अप्नाइयो भनेदेखि चाहिँ पक्कै पनि राम्रो हुन्छ अब उहाँहरूलाई सन्देशमूलक चिज पर्दैन भन्ने होइन मलाई त्यो कुरामा बिरबुवा मान्ने छैन म किनभनेदेखि अरू हमेसा हामी समाज बस्ने प्राणी हो सामाजिक प्राणी हो उहाँहरूले समाजको इस्यु नै खोजिरहनु भएको हुन्छ मात्रै के बोल्ने भन्ने प्रस्तुत गर्ने शैलीमा फरक मन चाहनुहुन्छ उहाँहरू जस्तो मैले बजारमा ल्याएको छु भर्खरै अस्ति हिजोदेखि मात्रै बजार हिँसि गयो यो अंशभन्दा उसकाली चिजको त्यहाँ दाजुभाइको तपाईँको झगडा श्रीमती र सम्पत्तिबाट हुन्छ भन्ने कुरालाई मैले लिएर आएको छु त्यहाँ पनि एउटा नातिकीय कारणै छ मात्रै के सम्भाव छैन सम्भाव छैन गीती रूपमै एउटा गीती चलचित्रको रूपमा सर्ट मुभी भनौँ त्यो किसिमले मैले त्यसै चिजमा लिएर आएको छु अब कतै पनि श्रोता दर्शकहरूले मन पराउनुहुन्छ त्यसलाई एकदमै सामाजिक विषयवस्तु नै हो अन्त यसले अंश भण्डारलाई मैले थोरै जोडिएको थिएँ अंश बन्डा पनि गीत हुँदो रहेछ है भनेर भन्नुभयो मेरो देवराइन्जेठानीको रमिता पदा राजाजी र क्षेत्र राजा र मैले म हाम्रो चौसुरी पल्प छडङ्गोल र सुसिता कार्कीजीले अभिनय गरेका थियौँ त्यसको एउटा कन्टिन्यू तपाईँको त्यतिखेर अंशभन्दा मात्र भएको थियो र एउटी आमा हुनुहुन्थ्यो बुवा बिनाको आमा बिधुवा आमा र उहाँलाई कसले पाल्ने भन्ने विषय उठान भएको तर यसपालिको गीत आमालाई कसले पाल्ने भन्ने विषयमा उठानुहुन्थ्यो दाजुभाइको अंशभन्दा भयो तर एउटी आमा हुनुहुन्छ आमालाई पाल्ने विषयमा क्लियर भएको छैनन् भन्ने विषयबाटै गीत सुरु हुन्छ भनेपछि यो पनि सामाजिक विषयवस्तु हो र सामाजिक विषयवस्तु श्रोता दर्शकले मन पराउनु पक्कै पनि अनि यो पछिल्लो समयमा चाहे लोकदोरीमा होस् चाहे तिजका भाकाहरूमा होस् केही भाकाहरूले धार छोडेको जस्तो देखिन्छ र त्यही एक दुई भाकाले गर्दा अन्य भाकालाई पनि आरोप लाग्ने गरेको छ जस्तै अहिलेको तिजमा निक्लिएको चिलायो कनाइदेऊ लगायतका अन्य धेरै भाकाहरू छ होइन यस्ता खाले गीत सङ्गीत लाई प्रतिबंध लगन सकता कि सकिंत्र ये अब तक हमो गीत संगीत को क्षेत्र में एटा कक्षी लाने निकाय नवस्था को कारण अब तक बुजुर्ग हमारा दर्शक श्रोता उसे नगरीदे आऊ सालिस्ट चीज निस्किंदन तपाईँले भनेको त्यो मैले चाहिँ त्यो प्रोमो मैले हेरिआएको थिएँ एकचोटि अब साह्रै उहाँहरूले चाहिँ खै त्यो मान्छे त्यो त्यो अब भगवान्ले पनि सबै राम्रो राम्रो राम्रो चिज बनाउँदै ल्याउनु अब तपाईँको पछि आएर मान्छे राम्रो बनाउनु भयो योभन्दा पनि राम्रो बनाउँछु भन्दा उठ भयो जस्तो हो उठ भयो अरे कि भनेको अथवा के हो भने सङ्गीत आफैमा राम्रो चीज हो अझ त्यो अनलाइन राम्रो बनाउँछु भनेर यो चि बनाइदिएको कुराहरू आएका <laughs> त्यो लगायतका चिजहरू यस्ता छन् जुन चाहिँ त अपात थियो एकदम त सम्बन्धित तपाईँ कलाकारले यो चिज बुझ्नुपर्छ कि हाम्रा दर्शक श्रोताहरू त्यति साह्रै छाडा सुन्ने र हेर्ने प्रवृत्तिका अझै हुनुहुन्न नेपाली दर्शक श्रोताहरू हामी नेपालमा जन्मेका छौँ हाम्रा गीत सङ्गीतहरू नेपाली माटो सुहाउँदो हुनुपर्छ हाम्रा गीत सङ्गीतहरू उही बुवाले सुन्नुपर्छ उही आदर्शवान आमाले सुन्नुपर्छ उही सहनशील तपाईँ सुशील दिदी बहिनीले सुन्नुपर्छ उही एउटा नैतिकवान दाजुभाइले सुन्नुपर्छ भन्ने मूल्य र मान्यतालाई कहिल्यै पनि बिर्सिनु हुँदैन हेर्नुहोस् हामी तपाईँसँग धेरै कुराकानी गर्ने रहरमा थियौँ होइन चाहनामा थियौँ तर सबै निकै नै घर्किसक्यो हामी अलिकति अन्त्यमा छौँ र तपाईँ चिताउन आउनुभएको बखत हामी स्टुडियोमा अलिकति लामो कुराकानी गर्नेछौँ यति बेला भने जाँदा जाँदै तपाईँको आवाजमा रेडियो अर्पणका सम्पूर्ण श्रोताका लागि कुनै एउटा भाका अगाडि बढाउन मन छ मेरो चाहिँ हुन्छ मैले चाहिँ अब बिना सङ्गीत नै मैले यसपालि चाहिँ बजारमा आएको छ त्यसको भाका हिजोदेखि भिसिडी बजारमा आएको छ सम्भवत हाम्रो यो रेडियो दर्पणबाट पनि अवश्य पनि प्रसारण हुन्छ मैले यदि धेर व्यस्तताले गर्दाखेरि राम्रोजीले माग्दाखेरि पनि मैले उपलब्ध गराउन नसकेको अवस्था छ त्यसको लागि हाम्रो दर्शक श्रोतालाई एकदमै मैले चाहिँ सरी माग्छु मा, र म सम्भवत भोलिदेखि नै रेडियोमा बज बज्नुपर्छ भन्ने मान्यतामा मैले बेलुकीले मैले चाहिँ सेन्ड गरिदिन्छु अंशभन्डाको एक चरण सुरुको एपिसोड मैले चाहिँ सुनाउँछु मैले है त न्दै हिर सवारे गाउले खै सुनाुढी आमा काले पालुला हामी अलिकति अन्त्यमा रह्यौँ र रेडियोहरू पनि एकछि चार थुप्रो पाँच मेगाहरू सँगै रहने सम्पूर्ण श्रोताहरूलाई जाँदा जाँदै के भन्न चाहनुहुन्छ मैले एकदमै यही भन्छु कि अब अहिलेको यो छातासुल्ल गीत सङ्गीतलाई एकत्रित गर्ने र तपाईँले सुन्न लायक गीतहरू निकाल्ने कलाकारहरूलाई प्रोत्साहन गर्ने हात तपाईँहरूको छ आशीर्वाद तपाईँहरूको छ तपाईँहरूले आशीर्वाद दिएको खण्डमा अवश्य चाहिँ लाग्छ यसकारण नराम्रा गीत सङ्गीतहरू नेपाली गीत सङ्गीत भन्न सुहाउँदैनन् यस्ता गीत सङ्गीतहरू गीत सङ्गीतहरूलाई तपाईँहरूले निरुत्साहित गरिदिनुहोस् राम्रा गीत सङ्गीतहरूलाई प्रोत्साहित गरिदिनुहोस् यस्ता कलाकारहरूलाई प्रोत्साहन दिनुहोस् मैले रेडियो दर्शन सुनेर बसिरहनु भएको सम्पूर्ण आदरणीय दर्शक बिन्दुहरूलाई यही भन्न चाहन्छु नजिक आउँदैछ ती हाम्रा दिदीबहिनी जो जो रेडियो सुनेर बसिरहनु भएको छ सम्पूर्णलाई तिस दुई को हार्दिक मण्डलमय शुभकामना पनि दिन्छु अब ढिलो भएको छैन छिटै भएको छ र जाँदा जाँदै हाम्रो रामुजी साह्रै मिठो कार्यक्रम चलाउनु हुँदो रहेछ संयोगले बस्न पाइआ मोबाइल बाट जति सुने मलाई त्यति नै राम्रो लाग्यो र तपाईँलाई हुन्छ धन्यवाद तपाईँले चाहिँ मलाई रेडियोमा यसरी बोल्ने मौका दिनुभयो यसको लागि तपाईँलाई धन्यवाद रेडियो दर्पणका सम्पूर्ण परिवारलाई पनि मेरो हार्दिक धन्यवाद हुन्छ रेशमजी फेरि फेरि कुराकानी गरौँला अहिले फेरि छुट्टी नमस्कार हुन्छ नमस्कार रेशम साबकोटासँग हामीले कुराकानी गर्यौँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा भोलि फेरि कार्यक्रम लोकझनकार विषयमा तपाईँ हाम्रो भेट हुने नै छ आजको कार्यक्रममा एटेन्जेलसम्म प्रविधि कक्षीबाट साथ दिने आफ्नो मित्र रिजन अनि राजलाई धन्यवाद रेडियो सुनेर बस्ने तपाईँहरू सम्पूर्णलाई धन्यवाद आजका अतिथि रेशम साबकोटालाई धन्यवाद तपाईँकै लोक मित्र रामु आचार्य पनि कार्यक्रम लोकझनकारकै व्यवसायबाट विदा हुन्छु नमस्कार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 को दर्पण सुनो हो रेडी होइन जब राति अब बुढी ताति बनि जस्तो उद्घटनको बेला दाँत दुखिया रहेछ अब आफूले जानेको कुरो बन्यो क्या तपाईँ तत्कालको तत्काल ओम साइरम डेन्टल एन्ड रिसर्च सेन्टरमा जास् सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल द्वारा मान्यता प्राप्त पूर्वी चितवन के एक मात्र दन्त सेवा केन्द्र ओम साईराम डेन्टल एन्ड रिसर्च सेन्टर प्राली हाम्रा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत दुखे निकाल्ने दुखेको दाँत निकाल्न नचाने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने नमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थ डोन्टिसद्वारा मिलाउने दाँतको एक्स रे गरिने दाँत मुख र गिचा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया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 नेपालकै ख्याति प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथैजी मुटुको भिडियो एक्सरे इको कार्डियोग्राफी भिडियो एक्सरे श्वाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई मेन रोड चाँडी फोन नम्बर शून्य छपन्न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 कहाँनि महानुभव हर